जिन्दागानी कहिले पनि नटुङ्गिने यात्रा रहेछ जिन्दागानी कहिले पनि नटुङ्गिने यात्रा रहेछ सधैँ घुम्छन् दुःख सुख नरितिने यात्रा रहेछ आनन्द र हाँसो बिना रोएको छ डाँको छोड्दै आनन्द र हाँसो बिना रोएको छ डाँको छोड्दै अनन्त यो पिर बेथा नछोपिने यात्रा रहेछ सधैँ घुम्छन् दुःख सुख नरितिने यात्रा रहेछ अस्त व्यस्त परेका छन् समस्याले घेर्दै घेर्दै अस्त व्यस्त परेका छन् समस्याले घेर्दै घेर्दै जति मरिमेट्दा पनि नसुद्रिने यात्रा रहेछ सधैँ घुम्छन् दुःख सुख नरितिने यात्रा रहेछ छुट्टिएर सहयात्री लागे आफ्नै गन्तव्यमा छुट्टिएर सहयात्री लागे आफ्नै गन्तव्यमा कहाँ कहाँ पुगे होलान् नपि नभेटिने यात्रा रहेछ सधैँ दुःख सुख नरीतिने यात्रा रहेछ बोक्नुपर्ने गाह्रो भारी बोक्नुपर्ने गरौँ भारी ठाउँ छैन बिसाउनलाई बोक्नुपर्ने गरौँ भारी ठाउँ छैन बिसाउनलाई लगातार हिँड्दैछ नरुकिने यात्रा रहेछ सधैँ घुम्छन् दुःख सुख नरिने यात्रा रहेछ एका कथा भए पुराना ती आत्मीयता एका देशकै कथा भए पुराना ती आत्मीयता बिर्सिसके कोमल मन नसम्झिने यात्रा रहेछ बिर्सिसके कोमल मन नसम्झिने यात्रा रहेछ सधैँ चा। घुम्छन दुखा सुखा नरितने यात्रा रहे जिंदागानी कहीं नटुंगिने यात्रा रहेम्छ दुख सुख नरितने यात्रा रहे माया जु भन्थे माया फुल भन्थे कस्तो घो लागू मन में घरी घरी बलझ हो नही तस् कले जी न अलगुंझि की नो नही तस्ते कले जी न अलगूरणी आज आफ्नै छाया टाढा टाढा परो। नमस्कार अ साहित्य अभिवादन करना चाह्य साझा फुल कार्यक्रम मेर रचना को पर्खाई में बस्त तब सबला साहित्यिक अभिवादन करना चाहूँ नमस्कार टकर्यान चाहूँ प्राविधिक मित्र विष्णु संगई मू तईक साहित्यिक मित्र दीपेंद्र हस्न खोज्दा दुःख पऱ्यो आज आफ्नै छ तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थब्लो पाँच मिगर्स सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट पनि विश्वभर साथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचना तपाईँकै आफ्नै रचनाहरू पाचन हुने तपाईँकै सिर्जनाहरूले ठाउँ पाउने कार्यक्रम हो कार्यक्रमलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान दस बजेको अर्पण खबर पछि करिब करिब एघार बजीसम्म यो बस्नको लागि यो बस्ती बस्नको लागि तपाईँसँगै बहकिनको लागि तपाईँकै भावनासँग सेयर गर्नको लागि ती भावनाहरू बिटुङ्गा सँगसँगै डुल्नको लागि घुम्नको लागि तपाईँसँगै आउने गर्छौँ हामी र करिब करिब आधा घन्टाको समय तपाईँसँग हामी बस्ने गर्छौँ तपाईँकै साहित्यिक सिर्जनाहरूले ठाउँ पाउने गर्दछ कार्यक्रम मेरो रचनाको यो बसाइमा तपाईँकै साँझ फुलबारी तपाईँकै सिर्जनाहरू फुल्ने कार्यक्रम हो कार्यक्रम मेरो रचनाको यो फुलबारीमा आज पनि तपाईँका धेरै साहित्यिक ठुङ्गाहरू मेरो हातमा छन् ती साहित्यिक थुङ्गाहरूबाट कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई वाचन गरेको थिएँ कार्यक्रमको ढोका कार्यक्रमको दैलो उघारेको थिएँ कोमल भट्टजीले कार्यक्रममा पठाइदिनु भएको थियो पुरानो नाइकअप काठमाडौँदेखि हाल उहाँ न्युयोर्क अमेरिकामा हुनुहुन्छ निकै सुन्दर गजल थियो उहाँको जिन्दगाने कहिले पनि नटुङ्गिने यात्रा रहेछ सधैँ घुम्छन् दुःख सुख नरिने त... यात्रा रहेछ एकादशकै कथा भए पुरानी आत्मीयता बिर्सिसके कोमल मन नसम्झिने यात्रा रहेछ वास्तवमा पनि तपाईँ र मेरो जिन्दगी तपाईँ र मेरो जीवन एउटै यात्रा नै हो जहाँ यात्रा गरिराखेका छौँ हामी आज यहाँ छौँ भोलि कहाँ पुग्छ थाहा छैन तपाईँ र मेरो जिन्दगी यही रूपमा चलिराखेको छ प्रिय मित्र कार्यक्रम मेरो रचनाको बसाइमा हामी रहिराखेका छौँ तपाईँले कार्यक्रम मेरो रचनालाई विभिन्न ब्लग स्पोर्टहरूमा विभिन्न वेबसाइटहरूमा तपाईँले सुन्न सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट त्यसै गरी मोहन बिहानी समयमा तपाईँले डाउनलोड गरेर कार्यक्रम मेरो रचनालाई सुन्न सक्नुहुनेछ त्यसै रेडियो अर्पण एक सय चार थुप्रो पाँच ब्लगमा पनि ब्लग स्पोर्टमा पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा सुनेर साथ दिन सक्नुहुनेछ डाउनलोड गरेर सुन्न सक्नुहुनेछ र कार्यक्रम मेरो रचनाको विषयमा हामी हेरिराखेका छौँ तपाईँको रचनाहरूलाई सरसर्थे अगाडि जोड्न चाहन्छु यो समयमा रहेर मेरो हातमा लोचन पाण्डे फुलका थुङ्गा चुहा तिन कैलाली हाल मुम्बईबाट गजल लेखी पठाउनु भएको छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु यो दिलमा सप्तरङ्गी बगैँचाको बहा यो दिलमा सप्तरङ्गी बगैँचाको बहारै बहार छ त्यसै भित्र तिम्रो मेरो प्यारको सानो संसार छ फैलाउँदैछु प्यारका प्यारे तिम्रो शुभ आँगनसँगै फैलाउँदैछु प्यारको प्याली तिम्रो शुभा आगमनसँगै आगमनलाई झाँ पार्ने प्यारकोमासँग धनीभूत दरबार छ त्यसै भित्र तिम्रो मेरो प्यारको सानो संसार छ कहाँ छौ के छ हाल समाचार तिम्रो खबर आ छैन कहाँ छौ के छ हाल समाचार तिम्रो खबर आएको छैन जहाँ भए पनि मैले दिएको सम्झनाको सौगात हजार छ त्यसै भित्र तिम्रो मेरो प्यारको सानो संसार छ औ बरमाल उनेर राखेको छु दिलको दैलोमुनि औ बरमाल उनेर राखेको छु दिलको दैलो मनि होइन भन्ने दिल, दिल यादको तपाईँ मै धेरै मार मार छ त्यसैभित्र तिम्रो मेरो प्यारको सानो संसार छ यो दिनमा सप्तरङ्गी बगैँचाको बहारै बहार छ त्यसै भित्र तिम्रो मेरो प्यारको सानो संसार छ निकै रचना यो सुन्दर रचनाको लागि लोचन पाण्डेजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु निकै सुन्दर तरिकाले लेख्नु भएको थियो यसै यस्तै एस रचना आगामी दिनहरूमा पनि यो वर्षाइँमा रहेर पढ्न पाइराखौँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु सुरज गुरुङजीले लम्जुङ टार लम्जुङ भोर्लेटारदेखि पठाउनु भएको एउटा गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु फेरि मैले त्यस्तै त्यस्तै प्रहार खोजिरहेछु फेरि मैले त्यस्तै त्यस्तै प्रहार खोजिरहेछु पहिले जस्तै दिल दुखे रहर खोजिरहेछु हो म एक एकल यात्री र बेसाहार हो हो म एक एकल यात्री र बेसाहार हो सबैलाई चिनाउने ठहर खोजिरहेछु फेरि मैले त्यस्तै त्यस्तै प्रहर खोजिरहेछु हिजो अस्ति भेट हुने पनि गर्थ्यो रुने पनि हिजो अस्ति भेट हुने पनि गर्थ्यो रुने पनि आज त्यही तिम्र ठुला सहर खोजिरहेछु फेरि मैले त्यस्तै त्यस्तै प्रहर खोजिरहेछु हो प्रिय सदैव तिमीले हाँस्ने मैले यहाँ रुने यहाँ हो प्रिय सदैव तिमीले हाँस्ने मैले रुने यहाँ बस तिम्रो रोजाए त्यो लहर खोजिरहेछु फेरि मैले त्यस्तै त्यस्तै प्रहर खोजिरहेछु जब तिमीले मागेको र आँटेको कुरा पुग्ने छन् सानो जब तिमीले मागेको र आँटेको पुग्ने छन् सानो अन्तिममा आफ्नै निम्ति जहार खोजिरहेछु अन्तिममा आफ्नै निम्ति जहार खोजिरहेछु फेरि मैले त्यस्तै त्यस्तै प्रहर खोजिरहेछु फेरि मैले त्यस्तै त्यस्तै प्रहर खोजिरहेछु निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि सुरज गुरुङजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु दिप मिलन रुद्रपुर दुई रूपन्देही हाल दोहा देखि उहाँले यो रचनालाई पठाउनु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु मूर्ति बोल्नुपर्छ अब मन्दिर बोल्नुपर्छ मैले पुज्ने देउताको तस्बिर बोल्नुपर्छ अघोषित दमालामा बाँधे दलितलाई अघोषित दमालामा बाँधेउ दलितलाई जात धर्म संस्कारको जन्जिर बोल्नुपर्छ मैले पुज्ने देउताको तस्बिर बोल्नुपर्छ मान्छे मान्छेबिच यस्तो विभेद हुन्छ भने किन पायो रातो खुन शरीर बोल्नुपर्छ मूर्ति बोल्नुपर्छ अब मन्दिर बोल्नुपर्छ श्रममा चल्दा फुलभेटी किन अछुत भयो मन्दिरमा नचढेको अबीर बोल्नुपर्छ मूर्ति बोल्नुपर्छ अब मन्दिर बोल्नुपर्छ यो समाज मौन बसी अन्याय गरिरह्यो यो समाज मौन बसी अन्याय गरिरह्यो घाम जुन बोल्नुपर्छ समेर बोल्नुपर्छ मूर्ति बोल्नुपर्छ अब मन्दिर बोल्नुपर्छ मैले पुज्ने देउताको तस्बिर बोल्नुपर्छ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि दिप मिलनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु गजल छ चा मेरो हातमा यो गजललाई प्रमोद खनाल अञ्जन यात्री हाल बिरानो मुलुक भनेर लेख्नु भएको छ टेन उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो पुर्खाले यहाँ खुसियाली छरेको थिएँ यो माटो मेरो यो माटो यो स्वर्गको लागि मरेको थिए। सायद बम बारुदको गुलामी नबनी होला सायद बम बारुदको गुलामी नबनी होला र त यो सिंगो नेपाल विजय गरेको थिए। यो माटो यो स्वर्गको लागि मरेको थिएँ हुनसक्छ यी पक्कै झुकेको थिए। हामीसँग हारेर होला इनी शरममा परिएका थिए मेरो पुर्खाले यही खुसियाली छारेको थिएँ यो रह, यो रह, ये वीर गोर्खाली को साहस देखेपी वीर गोर्खाली साहस देख री अंग्रेजी सीमा पारि सर थे अंग्रेजी सीमा पारि सर थे मेरे पुर्खा यहीं खुशियाली छर थे पुर्खाले यहाँ खुसियाली छरेको थिएँ यो माटो यो स्वर्गको लागि मरेको थिएँ निकै सुन्दरचना यो सुन्दरचनाको लागि प्रमोदजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँ र मेरो जिन्दगी आज ती पुर्खाहरूले हेरिराखेका छन् तपाईँ र मैले केही गर्नुपर्छ जीवनमा अलिकति केही गरेर देखाउनुपर्छ तपाईँ र मेरो जिन्दगी के हो अलिकति जिएपछि तपाईँ र मैले थाहा हुन्छ प्रिय मित्र तपाईँको लागि यसो मधुर आवाज अगाडि जोड्न चाहन्छु जीवन के हो पल्ल जिएपछि जी भयो जीवन के हो पल्ल जिएपछि भयो जिउ दिउँदा धिर खे था भिवदा जिद अल धेरे खे पीवन के हो बलती जीए जिए था भयो तिखेरा फा मना पत् न पाई भोग ओ कति खेरा फाट्य मना पत्ई न पाई भोग फाटे को मन से पर था भयो स्वार्थ छ पीडा छ तनाव छ यो मायामा तरै पनि कसैप्रति लगाव छ यो मायामा प्रेमभाव बुझ्न आफ्नै धड्कन पढ्नुपर्छ प्रेमभाव बुझ्न आफ्नै धड्कन पढ्नुपर्छ अनि थाहा हुन्छ कति झुकाव छ यो मायामा तरै पनि कसैप्रति लगाव छ यो मायामा सम्झनाले मुटु चेरी एकान्तमा बस्दा पनि सम्झनाले मुटु चेरी एकान्तमा बस्दा पनि मधुर धुनको छुट्टै एउटा भहाव छ यो मायामा स्वार्थ छ पीडा छ तनाव छ यो मायामा भन्सन प्रेम तपस्या हो स्वपरीक्षा दिनुपर्ने भन्सन् प्रेम तपस्या हो स्व परीक्षा दिनुपर्ने त्यसैले त हर्पल उतार चढाव छ यो मायामा स्वार्थ छ पीडा छ तनाव छ यो मायामा तरै पनि कसैप्रति लगाव छ यो मायामा स्वार्थ छ पीडा छ तनाव छ यो मायामा सबले धोकाई धोका प्रवीण भट्टराय प्रयासजीको रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु उहाँले यो रचनालाई रूपन्देहदेखि पठाउनु भएको थियो प्रिय मित्र हामी कार्यक्रमको अब भने निक्कै उतारार्धतिर आइसकेका छौँ यो बसाइँबाट भने अब उठ्नु समय भइसकेको छ र केही रचनाहरू वाचन गर्न चाहन्छु यो बसाइँमा रहेर केही रचना मात्र वाचन गर्न भ्याउँछु होला एउटा रचनालाई अगाडि जोड्न चाहन्छु घायल भए नजरको तिरबाट घायल भए नजरको तिरबाट मेरो दिल हरायो शरीरबाट उसको मोटोभित्र कैयद भएछु उसको मोटोभित्र कैयद भएछु कसरी फुस्काने त्यो जन्जिरबाट घायल भए नजरको तिरबाट म गरिब छु उसँग सम्पत्ति छैन म गरिब छु मसँग त्यसैले हेपिएको छु अमिरबाट घाइल भए नजरको तिरबाट मेरो प्यार यार गजलकार बनेछ मेरो यार गजलकार बनेछ थाहा पाएँ उसको तस्बिरबाट मेरो दिल हरायो शरीरबाट केवल राम राम भन्न सकिन्छ केवल राम राम भन्न सकिन्छ हम हमफाल छ भने भिरबाट मेरो दिल हरायो शरीरबाट मान्छे त कसरी सुरक्षित हुनु मान्छे त कसरी सुरक्षित हुनु ए मूर्ति चोरिन्छ मन्दिरबाट घायल भए नजरको तिरबाट मेरो दिल हरायो शरीरबाट मेरो दिल हरायो शरीरबाट घाइल भए नजरको तिरबाट निकै सुन्दरचना श्री आशिष दनाई बेसी सहर लम्जुङदेखि उहाँले यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अन्त्यमा एउटा रचनालाई वाचन गर्छु धेरै त्यो अन्धकारमा जुन खोज्नु गल्ती थियो माया गरी जीवनमा साथी खोज्नु गल्ती थियो दुःखको यो भुमरीमा एक्लै परि छोडिँदा तिम्रो छेउ बसिसधे रुन खोज्नु गल्ती थियो एक्लो जीवनमा एक्लो जीवन बाँचेकै थिएँ एक्लो जीवन बाँचेकै थिएँ कठ्याङ्रिदो जसोतसो आफ्नै सम्झी सारा पीडा धोन खोज्नु गल्ती थियो अँधेरी त्यो अन्धकारमा जोन खोज्नु गल्ती थियो मैले पुज्ने देवताको मन्दिर भत्काए पछि मैले पुज्ने देउताको मन्दिर भत्काएपछि तस्बिर हेरी यी हातले छुनु खोज्नु गल्ती थियो तस्विर हेरी यी हातले छुन खोज्नु गल्ती थियो अँधेरी थियो अन्धकारमा जुन खोज्नु गल्ती थियो माया गरे जीवनसाथी हुन खोज्नु गल्ती थियो माया गरे जीवनसाथी हुन खोज्नु गल्ती थियो मित्र अब भने आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै किनारा लाउने समय भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु रचना पठाउनुहुने सबै सर्जकप्रति आभार प्रकट गर्न चाहन्छु दर्पण पारी रहेर मेरो यो आवाजलाई तपाईँसम्म पुर्याउन सहयोग गर्नुहुने दर्पण पारिएका मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि ओझेल पर्न चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान नमस्कार माया सपना जस्तै गी खे जीवन